नमस्कार नेटकुटी द्वारा संचालित गाँव सामज र दुनिया परिवर्तन को आवाज रेडियो नवीन संसार को साप्ताहिक खबर को संग्गालो न्यूज सन्डे में यहाँ हार्दिक स्वागत छ्यूज सन्डे को साथ में छु मा, खबर सहयात्री कमल केस न्यूज सन्डे आने गद हर एक हफ्ता को आईतबार साझ सात बजे देखि साढ़े रेडियो नवीन सिंसारमा तपाईँ हाम्रो प्रसारण सुन्न सक्नुहुनेछ डब्लु डब्लु डब्लु डट रेडियो फेसबुक लाइभ हाम्रो आफ्नै युट्युब च्यानल त्यसै गरी हाम्रो पात्रो अल नेपाल एफएम रेडियो नेपाली सङ्गीत र वाउ टाइम मोबाइल एप्लिकेसनबाट एकैसाथ खबर सुरु भन्दा पहिले सुरु गरौँ अहिलेसम्मका मुख्य मुख्य खबर शीर्षकहरू रामचन्द्र पौडेल विरुद्ध बाघी उठेका गोविन्द राज जोशीको उम्मेदवारी खारेज वाम गठबन्धन घोषणापत्र घर घरमा बिजुली जनजनमा सेयर निर्वाचनसम्म नारायणगढ मुग्लिङ सडकमा यातायात नरोकी काम गर्ने तयारी गुरुङ राष्ट्रिय परिषद रुल्पाको अध्यक्षमा देवी गुरुङ निर्वाचित गुरुङ राष्ट्रिय परिषद रुल्पाको अध्यक्षमा देवी गुरुङ निर्वाचित रुकुमको प्रसिद्ध डिग्रे मेला समापन सल्यानी उपासञ्चालले दाङमा पनि विस्तार गर्यो सम्पर्क समिति अबको केही दिनमै सरकार छोड्ने माओवादी केन्द्रका नेता महराको भनाई चिनबाट कार्तिक तेर्सो सातासम्म इन्टरनेट ल्याउने तयारी र रा अमेरिकी राष्ट्रपति ट्रम्प अर्को हप्ता चीन जाने युएफले इब्रामाथि प्रतिबन्ध लगायो <गाँगा> राष्ट्रिय खबर सुरु भन्दा पहिले सुरु गरौँ स्थानीय खबर प्रसङ्गहरूबाट जिल्ला शाखाको सचिव हुनुहुन्थ्यो देवी गुरुङ गुरुङ राष्ट्रिय परिषद रोल्पाका निवर्तमान अध्यक्ष हिरा घले केन्द्रीय सदस्यमा चयन भए पश्चात एक व्यक्ति एक पद भन्ने केन्द्रीय सर्कुलर, अनु... सर्कुलर अनुसार रोल्पा शाखाको अध्यक्षबाट उहाँले राजीनामा दिनुभए लगतै भेलाले स सर... सर्वसहमतिमा सचिवमा कार्यरत गुरुङलाई अध्यक्षमा चयन गरेको हो दुई सालमा स्थापना भएको जिल्ला शाखा रोल्पामा हाल एक्काइस सदस्यीय कार्य सञ्चालनमा रहेका छन् भने थङ हारजंग बड़ाचौर वाइबांग गुरु सीउरी लगातान में इकाई कमिटी समेत गठन बुधवार ती सब क्षेत्र आया प्रमुख एवं प्रतिनिधि भेलाली अद्य पद काग सर्वसहमति में गुरुंग चयन कर गरेका हुन् नवनिर्वाचित अध्यक्ष गुरुङलाई निवर्तमान अध्यक्ष एवं केन्द्रीय सदस्य हिरा घले जननिर्वाचित प्रतिनिधि हरिजङ गुरुङ तमु महिला छोजोधिका अध्यक्ष निमा घले तमु विद्यार्थी छो अध्यक्ष भूपेन्द्र गुरुङ लगायत जिल्ला शाखाका पदाधिकारीहरूले फुलमाला एवं खादा ओडाएर शुभकामना बधाई ज्ञापन गरेका छन् तमु विद्यार्थी स्कलरसिपमा छनौट यसैबिच गुरुङ राष्ट्रिय परिषद रोल्पाबाट यसै वर्ष दुई विद्यार्थीले स्कलरसिप प्राप्त गरेका छन् तमुपोखरा सांस्कृतिक प्रतिष्ठानको सहयोगमा गुरुङ राष्ट्रिय परिषद रोल्पाले यस वर्ष रोल्पा नगरपालिका वडा नम्बर चारका एवम् तारामावि बामरुकका कक्षा आठमा अध्ययनरत गर्ने भगवती घले गुरुङलाई थबाङ गुरुङलाई र थबाङ निवासी बलभद्र मा उमावि थबाङमा ध्यानरत प्रताप गुरुङलाई नगद रु आठ हजारसहित प्रमाणपत्र प्रदान पर्दा गरेको छ खड्ग दलगणका प्रमुख सेनानी अजय अजय गुरुङको विशेष उपस्थितिमा एवम् जननिर्वाचित प्रतिनिधि हरिजङ गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उहाँहरूले प्रमाणपत्र र नगद प्रदान गर्नुभएको हो अब तिन वर्षसम्म ती उत्कृष्ट अङ्क ल्याइ पास हुने र विद्यार्थी रहेसम्म शाखाले स्कलरसिप प्रदान गर्ने गुरुङ राष्ट्रिय परिषद केन्द्रीय सदस्य हिरा घलेको अध्यक्षतामा भएको सम्मान एवं बधाई कार्यक्रममा प्रमुख सेनानी अजय गुरुङलाई पनि दोसल्ला एवं प्रमाणपत्रले सम्मानित गरिएको थियो गुरुङहरूको क्षेत्रबाट उच्च पदस्थान पदस्थान हासिल गर्न सफल हुनुभएका तनहुँ निवासी कर्णिल गुरुङलाई सम्मानित गरिएको हो कार्यक्रममा प्रमुख अतिथि हरिजङ गुरुङले खादा ओढाएर सम्मान गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन निमकुमारी घले गर्नुभएको थियो कार्यक्रममा वाइगाउँ इकाइ कमिटी हारजङ इकाइ कमिटी थबाङ इकाइ कमिटी बडाचौर इकाइ कमिटी गुरुङ गाउँ इकाइ कमिटीका प्रमुख प्रतिनिधिहरू एवं जिल्ला शाखाका पदाधिकारीहरू तमु महिला छोजाङ रोल्पाका अध्यक्ष निमा घले तमु विद्यार्थी छोजाङ धिका अध्यक्ष भूपेन्द्र गुरुङ पहेलो सङ्घ रोल्पाका अध्यक्ष बहादुर गुरुङ लगायतको आतिथ्यता रहेको थियो <स्थाँ> मंदिर दर्शन का लगी साथ है मेला भर्ना विभिन्न ठावबाट आया हजारों को संख्या में आया दर्शनार्थी को भिड़भाड़ सींचोल्द स्थानीय सखाल लाठी सहित मेला पसंद रुकुम को प्रसिद्ध डिग्रे साईकुमा भगवती को मंदिर परिसर में लगने पांच दिन मेला शनिवार भव्यता का साथ सकिम सा, रुकुम अंतर्गत पड़ने छ नंबर प्रदेश एक प्रमुख धार्मिक स्थल मध्ये पर्ने डिग्रे साई कुमारी मन्दिर परिसरमा हरेक वर्ष हरिबोधनी एकादशीको दिनदेखि कार्तिक शुक्ल पूर्णिमासम्म लाग्ने डिग्रे मेला स्थानीयले लाठी घुमाएर मेला परिक्रमा गरे लाठी घुमाएर मेला परिक्रमा गरेपछि सम्पन्न हुने प्रचलन रहेको छ लगातार पाँच दिनसम्म लागेको यस मेलामा मन्दिर दर्शन मेला भर्न साथै पूजाआजाका लागि धनै एक लाख बढी दर्शनार्थी आएको मेला व्यवस्थापन समितिले जनाएको छ शनिबार मेलाको अन्तिम दिन मात्रै करिब पचास हजार बढीले मेलाको दर्शन गरेका छन् भने लाखौँको व्यापार पनि भएको जनाइएको छ स्थानीय कला संस्कृति र स्थानीय परम्पराको अनुपम सङ्गमको रूपमा रहेको यस मेलामा मेला भर्न र मंदिर के दर्शन गर्न रुकुम पश्चिम पूर्व का स्थानीय छिमेकी जिला रोल्पा डोल्पा सल्याण जाजरकोट प्यूठान दांग सुर्खेत बांके लगात का ठावर हजारों दर्शनार्थी यहाँ आनेद सल्यानी युवा का संजाल दांग में गए आपको संपर्क समिति गठन कर विभिन्न पेशा व्यवसाय सल्यान जिटांग जिम गर संगठित करी शनिवारोराही एक कार्यक्रम बीच समिति गठन कर सल्यानी युवा सज्जाल दांग सल्यान संपर्क समिति नामक उक्त नवगठित समिति को राजन डांगी वरिष्ठ उपाध्यक्ष दीपेश ढकाल उपाध्यक्ष विवेक मल्ल लोकेद्र डिशी दीपक भंडारी महासचिव रबीन ओली सचिव डेसी ललित ओली कोषाध्यक्ष बालाम भंडारी रहती कार्य समिति सदस्य में तुलसी डिसी गजेन्द्र रोकाए कौशल ओली दीपेश ओली दीपा रोकाए रविना केसी मोहन पुन रेमंत देवकोटा गीता केसी नवीन किशोर ओली लाल बहादुर डांगी विशाल नेौपाने रह नेकपा माओवादीका नेता कृष्णबहादुर महराले निर्वाचन पूर्व नै सरकार छोड्ने जानकारी दिएका छन् पूर्व उप प्रधानमन्त्री तथा हालका बिना विभागीय मन्त्री महराले निश्चित प्रक्रिया पुर्याएर अबको केही दिनमै सरकार छोड्ने तयारी भइरहेको बताए हामीलाई आशंका थियो कतै शेरबहादुर देउवाले निर्वाचन गराउँदैनन् कि भन्ने अब त्यो आशंका रहेन त्यसैले हामी सरकारबाट प्रक्रिया पुऱ्याएर निस्कन्छौँ महराले भने दाङ निर्वाचन क्षेत्र नम्बर दुईबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहेका मन्त्री महराले आफूले जितेमा दाङलाई प्रदेशको राजधानी बनाउने दावी गरे मैले जितेमा दाङलाई प्रदेशको राजधानी तथा पश्चिम नेपालको प्रमुख केन्द्रका रूपमा विकास गर्ने भूमिका खेल्नेछु उनले भने उनले दाङको विकासले मात्रै छिमेकी पहाडी जिल्लाहरूको विकासको ढोका खोल्ने बताएको समाचार सेतुपाटीमा नारायण खड्गाले लेख्नु भएको छ <ज़ागा> इलाका प्रहरी कार्यालय भिङ्रीमा नयाँ प्रहरी प्रमुख घनश्याम केसी आउनुभएको छ त्यसै गरी इलाका प्रहरी कार्यालय लुङ बहाने प्युठानमा दरबन्दी रहेको र अहिले कार्यालय प्रमुखको रूपमा यस स्वर्गद्वारी नगरपालिका भिङ्रीमा रहेको इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक केसी खटेर आउनुभएको हो प्रहरी नायब निरीक्षक केसीले इलाका प्रहरी कार्यालय भिङ्रीमा आइसकेपछि परिचयात्मक कार्यक्रमको समेत आयोजना गर्नुभएको थियो मङ्गलबार यी प्रकार कार्यालयमा आयोजना गरिएको परिचया परिचयात्मक कार्यक्रममा स्वर्गद्वारे नगरपालिकाका नगर प्रमुख नेत्रबहादुर रोकाई उपप्रमुख गोमा रेग्मी अन्य वडाका जनप्रतिनिधिहरू स्थानीय राजनैतिक दलका प्रमुख एवं प्रतिनिधिहरू व्यापारी व्यवसायी समाजसेवी बुद्धिजीवी पत्रकार लगायतको उपस्थित रहेको थियो परिचयात्मक कार्यक्रममा बोल्दै प्रहरी नायक निरीक्षक घनश्याम केसीले आफू खटिएको क्षेत्रमा शान्ति सुरक्षा अमन कायम गर्नकै का लागि पनि कुनै कसुर बाँकी नराख्ने बताउनु भएको थियो साथै उहाँले सुरक्षाको अनुसूची नम्बर एकमा रहेको फौजदारी अभियोग कर्तव्य ज्यान लगायतका मुद्दाहरू बाहेक अरू सबै मुद्दा हेर्ने अधिकारको प्रयोजन सरकारले स्थानीय तहलाई गरेको हुनाले कुनै पनि मुद्दालाई स्थानीयका जनप्रतिनिधिहरूले हेर्नुपर्ने बताउनु भएको थियो यसैबिच केसीले प्रहरी मेरो साथी मात्र नभएर अब प्रहरी टोल टोलमा भन्ने अभियान भएकाले अब प्रहरी शान्ति सुरक्षाको लागि सहर केन्द्रित मात्र नभए गाँव बस्ती टोल में पुग्ने भयो उ शांति सुरक्षा कायम करना का प्रहरी को मसले नहाँ का स्थानीय जनप्रतिनिधि राजनीतिक दल राजनीतिक दल लगाये सब आवश्यक पर्ने हु को अपेक्षा समेत बताने भेज कार्यक्रम में बोलने वक्ता इलाका प्रहरी कार्यालय भिंग्री में गाड़ी भारत तर अभियान गाड़ी लिया मग रा यी प्रकाको स्तर वृद्धि गरेर क श्रेणीको यी प्रका बनाउनु पर्ने यसै गरी कार्यालयको लागि स्थायी टेलिफोन नभएकाले तत्काल व्यवस्था गरेन गरिनु माग राखेका थिए कार्यक्रमको बारेमा केही बोल्दै नगर प्रमुख नेत्रबहादुर रोकाएले यहाँ रहेको अर्थात् यी प्रका उत्पन्न समस्या र यहाँ अभाव भएका स्रोत साधनको बारेमा नगरपालिकाले समन्वय गर्ने बताउनु भएको छ अब लागाउँ राष्ट्रिय प्रसङ्गतर्फ काङ्ग्रेस नेता गोविन्द राज जोशीले तनहुँ निर्वाचन क्षेत्र नम्बर बाट प्रतिनिधि सभा सदस्यका लागि दिएको उम्मेदवारी खारिज भएको छ काङ्ग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जोशी विरुद्ध उजुरी दिएपछि निर्वाचन आयोगले शनिबार उनको उम्मेदवारी खारिज गर्ने निर्णय गरेको हो यही क्षेत्रमा काङ्ग्रेसबाट प्रतिनिधि सदस्यको उम्मेद्वार बनेका पौडेललाई जोशीको बाघे उम्मेदवारीले समस्यामा पारेको थियो विशेष अदालतले भ्रष्टाचार मुद्दामा जोशी विरुद्ध गरेको फैसलालाई आधार बनाएर काङ्ग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले उनको उम्मेदवारी विरुद्ध उजुरी दिएका थिए जोशीले नैतिक पतन देखिने कसुर गरेकाले उनको उम्मेदवारी खारिज हुनुपर्ने माग गर्दै पौडेलले तनहुँ क्षेत्र नम्बर एकको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा शुक्रबार अबेर उजुरी दिएका थिए शनिबार दिउँसो तिन बजेसम्म उजुरी उप निर्णय गर्ने भने पनि राति सात बजेसम्म पनि सूचना टाँस नभएपछि धेरैको चासो बढेको थियो सात बजेपछि मुख्य निर्वाचन अधिकृत अर्जुन कोइराला आयोगको निर्णयको कागजात बोकेर सञ्चारकर्मी सामु आएका थिए उनले जोशीले नैतिक पतन देखिने कसुर गरेकाले उम्मेदवारी खारिज गर्ने निर्णय भएको सुनाएका थिए आयोगको निर्णयपछि अन्नपूर्णसँग वरिष्ठ नेता पौडेलले आफूले कर्तव्य निर्वाह गरेको बताए मैले कानुनी कुरा मात्र देखाइदिएको हुँ उनले भने आयोगको निर्णयमा मेरो खास केही भन्नु छैन जोशीले आफ्नो उम्मेदवारी खारेजीले विधिको शासनको खिल्ली उठाएको प्रतिक्रिया दिएका थिए उनले यसलाई गैर र गैर भनेका छन् जोशीले यसबारे आइतबार पत्रकार सम्मेलन गरी आधिकारिक धारणा सार्वजनिक गर्ने जानकारी दिए जोशी पौडेल विरुद्ध बाघी उम्मेदवार बनेपछि यो विषयले धेरैको ध्यान तानेको थियो जोशी को उम्मीदवारी घोषणादे को शक्ति प्रदर्शन ने पौडिल असर पर्न सकने अटकलबाजी शुरू उनके पौडिल को उनके पौडिल को जमानत जफत करने सम्म दिया थे मैले कानूनी कुरा मात्र शनिवार दिवसो तीन बजेसम उजरी पर निर्णय करने भे सात बजेसम सूचना टाँस न भैप धर चाशो बने घर गर घरमा बिजुली जन जनमा सेयर भन्ने नाराका साथ वामपन्थी गठबन्धनले ऊर्जा क्षेत्रको विकासका लागि महत्त्वकांक्षी योजनाका साथ आफ्नो चुनावी घोषणा पत्र तयार गरेको छ मुलुकलाई ऊर्जा उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ गठबन्धनले सबै नागरिकलाई सेयर धनी बनाउने र लगानीका लागि आन्तरिक पुँजी परिचालन गर्ने कार्यक्रम तय गरेको छ नेपालको पानी जनताको लगानी भन्ने नारालाई व्यवहारिक रूपमा लागु गर्ने लक्ष्य राखेको घोषणापत्रमा आगामी पाँच वर्षमा सबै उत्पादन क्षेत्र औद्योगिक क्षेत्र र सडकमा चौबिसै घन्टा पर्याप्त विद्युत उपलब्ध गराइने लक्ष्य राखिएको छ घोषणापत्रमा आगामी तिन वर्षमा काठमाडौँ उपत्यकाभित्र विद्युतीय सवारी साधन मात्र उपयोग गर्ने विभिन्न स्थानमा चार्जिङ स्टेसन खडा गर्ने र विद्युतीय सवारी साधनको प्रयोगमा विशेष ध्यान दिने उल्लेख गरेको छ बिजुली पाउनबाट वञ्चित रहेका कर्णाली अञ्चल र दुर्गम क्षेत्रका नागरिकलाई सहज रूपमा विद्युत सेवा उपलब्ध गराउने र गत वर्षदेखि अत्यन्त भएको विद्युत भार कटौती मुक्त मुलुकबाट प्रेरणा लिएर सबै क्षेत्रमा उल्लेखीय मात्रामा ऊर्जा उपलब्ध गराउने वाम गठबन्धनको घोषणापत्रमा उल्लेख छ नेपाल विद्युत प्राधिकरणका अनुसार हाल मुलुकभर पैँतिस पैंतीस प्रतिशत बढ़ी जनसंख्या में विद्युत पूग सकते घोषणापत्र में विद्युत नपुग सब घर परिवार आगामी दुई वर्ष भि वर्ष विद्युत उपलब्ध कराइने विशेष समेट तस्त घोषणापत्र में खाना पकाने एलपी गैस विस्थापन करें मूलुक ऊर्जा पूर्ण रूप आत्मनिर्भर बनाने पारिवारिक चूलो होटल रेस्टू समेत विद्युत ऊर्जा प्रयोग गर्ने तथा गराउने विद्युत चुहावट नियन्त्रणका लागि विशेष अभियान चलाइने विषयलाई समावेश गरिएको छ नेकपा हिमालय र नेकपा माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनले आगामी दस वर्षमा जल जैविक सौर्य वायु फोहोर प्रशोधन र अन्य वैकल्पिक माध्यमबाट बिस हजार मेगावट विद्युत उत्पादन गर्ने र ऊर्जामा पूर्ण रूपमा आत्मनिर्भर बनाउने लक्ष्य नै प्रमुख लक्ष्यका रूपमा रहेको स्पष्ट पारेको छ आन्तरिक खपतबाट बचेको उत्पादित ऊर्जा भारत चिन र बङ्गलादेशको बजारमा निर्यात गर्ने विशेष योजना कार्यान्वयन गर्ने आगामी दस वर्षमा सम्पन्न हुने गरी कर्णाली चिसापानी बुढी गण्डकी पश्चिम सेती नलसिङगाडा उत्तर गङ्गा नौमुरे माथिल्लो झिमरुक सुनकोसी एक सुनकोसी दुई तमोर तामाकोसी लगायतका परियोजनाको कार्यान्वयन तीव्र गतिमा अगाडि बढाउन प्राथमिक निर्धारण गर्ने घोषणापत्रमा समावेश गरेको छ आकर्षक जलविद्युत परियोजनामा जनता र सरकारको संयुक्त लगानी प्रवर्धन गर्ने गरिबीको रेखा मुनि रहेका परिवारलाई विद्युतको उपयोगमा सहुलियत दिने निर्पेक्ष गरिबीको रेखा रहेका नागरिकलाई त्यस्तो परियोजनामा सेयर उपलब्ध गराउन विशेष नीति लिएको जनाएको छ स्वदेश र प्रवासमा रहेका नेपाली नागरिक तथा गैरावासीय नेपालीलाई उना पचास प्रतिशतसम्म जलविद्युत आयोजनाको सेयर खरिद गर्न पाउने व्यवस्था गर्ने विषयलाई घोषणापत्रमा उल्लेख गरिएको छ वाम गठबन्धनको सरकार बनेको पहिलो वर्षमै पूर्वपश्चिम राजमार्गको समानान्तर र रा रसुवागढी काठमाडौँ वीरगन्जसम्म सात केबी क्षमताको प्रसारण लाइन निर्माण गरिनेछ आगामी पाँच वर्षमा कर्णाली गण्डकी र कोशी करिडोर तथा मध्य पुष्पलाल राजमार्गको समानान्तर हुने गरी उच्च क्षमताका प्रसारण लाइन निर्माण गर्ने साना तथा मझौला प्रसारण लाइन निर्माणलाई अल्पकालीन मध्यकालीन र दीर्घकालीन लक्ष्यका साथ निर्माण गरिनेछ विद्युत चुहावट रोक्न र जोखिम न्यून गर्न अत्याधुनिक प्रविधिक सुरक्षित तार उपयोग गरिने छ सहर र ग्रामीण क्षेत्रमा प्रयोग सम्पूर्ण विद्युत प्रसारण लाइन भूमिगत गराउने योजनालाई घोषणापत्रमा उल्लेख गरिएको छ निर्वाचनको समयमा सवारी आवागमनमा समस्या देखिने भएपछि नारायणगढ मुग्लिङ सडक खण्डमा यातायात नरोकी काम गरिने भएको छ सडकमा अहिले कालोपत्रेको काम भइरहेको छ एकातर्फबाट सवारी सञ्चालन र अर्कोतर्फबाट कालोपत्रे गर्न सकिने भएकाले आउने जाने सवारीलाई आलो सञ्चालन गर्ने तयारी गरिएको छ चितवनका प्रमुख जिल्लाधिकारी नारायण प्रसाद भट्टले नारायणगढ मुगलिङ सडक आयोजनाले सडक रोकेर काम गर्ने प्रस्ताव गरेको भए पनि आफूले निर्वाचन अघिसम्मका लागि परीक्षणका रूपमा आलो पालो गरी सवारी सञ्चालन गरेर काम अघि बढाउने प्रस्ताव गरेको बताए उनले भने अहिलेको सडक फ्राकिलो छ एकातर्फ सवारी सञ्चालन गरेर पनि काम गर्न मिल्छ भित्तो काट्नुपर्ने ठाउँमा भने बिचबिचमा केही समय सवारी रोकेर काम गर्न सकिने उनले बताए आयोजनाले यस अघि नै दैनिक छ घन्टा पुरै सवारी रोकेर काम गर्ने प्रस्ताव गरेको छ नारायणगढ मुग्लिङ सडक आयोजनाका प्रमुख चन्द्र नारायण यादवले स्थानीय प्रशासनले निर्वाचन अघि आलो पालो सवारी सञ्चालन गरेर काम गर्न प्रस्ताव गरेको बताए आउँदो मङ्गलबार ठेकेदार परामर्शदाता कम्पनी आयोजना र स्थानीय प्रशासनका बिचमा छलफल गरी यातायात सञ्चालन गरेर कसरी प्रभावकारी काम गर्न सकिन्छ भन्ने बारेमा छलफल गरिने उनले बताए एउटा समयमा मुग्लिनबाट नारायणगढतर्फ आउने सवारी सञ्चालन गर्न दिइने र ती सवारी कटेपछि नारायणगढबाट मुग्लिनतर्फ जाने सवारीलाई छाडिनेछन् भित्तो काटिसकेको ठाउँमा सडकको चौध नौदेखि एघार मिटर फ्राकिलो भएकाले एकातर्फ सवारी गुट्दा पनि काम प्रभावित नहुने स्थानीय प्रशासनको ठम्मे छ प्रमुख जिल्ला अधिकारी भट्टले निर्वाचनको समय भएकाले निर्वाचन सामग्रीदेखि मतदाता कर्मचारीको आवत कठिनाई नहोस् भन्नका लागि यो प्रस्ताव गरिएको बताए यसरी काम प्रभावकारी भएमा निर्वाचनपछि पनि सडक रोक्नुको साटो आलो सवारी सञ्चालन गरेर काम अघि बढाउने उनले बताए सडक खण्डमा विभिन्न ठाउँमा गरेर करिब आठ सय से मिटर क्षेत्रफलमा भित्तो भित्तो काट्नुपर्ने काम बाँकी छ जसका लागि सवारी रोकेर मात्रै काम सम्भव भएको ठेकेदार कम्पनीले बताएका छन् सडकको नौ किलोमिटर क्षेत्रको एकातर्फ भागमा एक तह कालोपत्री सकेर दोस्रो तह कालोपत्री गर्ने काम भइरहेको छ ठेकेदार कम्पनीलाई आगामी फेब्रुअरी बिस तारिकसम्मको समय रहेको भए पनि गएको बरसातमा काम गर्न समय नपाएकाले भए पनि गएको बरसातमा काम गर्न नपाएकाले अरू एक महिना थप हुनसक्ने आयोजनाका प्रमुख यादवले बताए उनका अनुसार अप्रिल सम्ममा काम सम्पन्न गर्ने गरी काम गर्न भनिएको छ आउँदो अप्रिलमा निर्माण आउँदो अप्रेलमा निर्माण थालेको तिन वर्ष पुग्दैछ भूकम्प नाकाबन्दी बाढी पहिरो लगायतका कारण सुरुमा दिइएको दुई वर्षको मिति थप गरेर तिन वर्ष पुर्याइँदैछ यसअघि दुई हजार त्रिहत्तर चैतसम्मको काम रोकिएको समयको मिति थप गरिएको हो त्यति बेला निर्वाचन लगायतका समस्यामा रोकिएको कामको मिति थपिएको हो हालसम्म अन्ठाउन्न प्रतिशत मात्रै काम भएको उनले बताए आयोजनाका इन्जिनियर शिव खनालका अनुसार सबै ठाउँमा तिन तहको कालोपत्री गर्नुपर्ने हुन्छ एक दिनमा तिन सय मिटर हाराहारीको दरले कालोपत्री गर्न सकिएको उनले बताए फागुन म शान्तसम्ममा कालोपत्र सक्ने कालो गरी काम गरिएको उनले बताएका छन् अन्तिम तयारी भइसकेको नेपाल चिन जोड्ने स्थल केबुल मार्ग इन्टरनेटको व्यावसायिक सञ्चालन गर्न नेपाल टेलिकमले चाइना टेलिकम, टेलिकम ग्लोबल सिटिजीलाई आग्रह गरेको छ गत हप्ता सिटिजीलाई पत्रचार गर्दै सबै तयारी पुरा भएकाले व्यावसायिक सुरुवात गर्न स्वीकृति माग्दै टेलिकमले पत्रचार गरेको हो नेपाल टेलिकमको तर्फबाट सम्पूर्ण तयारी पुरा भइसकेको भन्दै टेलिकमले चाइना टेलिकमलाई व्यावसायिक थालनी गर्न गत हप्ता पत्रचार गरेको टेलिकमका सहप्रवक्ता शोभन अधिकारीले बताए हाम्रोतर्फबाट तयारी पूरा गरी गत हप्ताको अन्त्यतिर चाइना टेलिकमलाई पत्रचार गरिसकेका छौँ अधिकारीले नागरिकसँग भने उसको स्वीकृति पछि व्यवसायिक सुरुवात गर्न बाटो खुल्नेछ नेपालले चाइना रुटको व्यावसायिक सुरुवात गर्न चाइना टेलिकमले पनि तयारी पुरा भएको जानकारी सहित स्वीकृति दिनुपर्नेछ यही स्वीकृतिका लागि टेलिकमले पत्रचार गरेको हो रूटको काम सकिएर त्यसको टेस्टिङ भइरहेको छ टेस्टिङ पछि त्यसलाई व्यावसायिक सुरुवात गर्न लागेको हो रिरुट गरेर अन्तिम तयारी गरेको टेलिकमले कात्तिकको तेस्रो सातासम्ममा व्यावसायिक सुरुवात गर्ने समयसीमा तोकेको छ नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबल सिटिजिबी रसुवाको जिलोङ गेटवे हुँदै चिन रेनपाललाई स्थल केबुल मार्गबाट जोड्ने नेपाललाई आइपिओ सर्भिस उपलब्ध गराउने विषयमा गत वर्ष मङ्सिरमा सम्झौता भएको थियो चिनसँग स्थलगढ स्थलमार्ग हुँदै जोडिएकाले अब सुक्षेत्रबाट पनि अन्य देशका सेवा प्रदायकसँग जोडिन सहज हुने टेलिकमले जनाएको छ भारत हुँदै प्रयोग गरिएको रुटबाहेक अन्तर्राष्ट्रिय अन्तरआबद्धताका लागि अर्को महत्त्वपूर्ण समानान्तर विकल्प हुनेछ यसअघि नेपाल टेलिकम भैरवा बीरगञ्ज र विराटनगर नाकाबाट भारतका विभिन्न दूरसञ्चार सेवा प्रदायक सँग जोडिएको थियो अब चिनिया बाटोबाट समेत नेपाल अन्तर्राष्ट्रिय इन्टरनेटमा आबद्ध हुनेछ भारत बाहेक चिनतिरको वैकल्पिक रुट थप भएपछि त्यसबाट टेलिकमले लाभ लिन सक्ने विश्वास लिएको छ सा। चाइना टेलिकमले भरपर्दो सेवा उपलब्ध गराउने सोरुट मार्फत नेपाललाई ट्रान्जिस्टरको रूपमा स्थापित गर्न सकिने अपेक्षा गरिएको छ सा। चाइना टेलिकमले हिमालय क्षेत्र मा आफ्नो रुट विस्तार गर्दै नेपाल टेलिकमलाई अत्याधुनिक सुविधासहितको रुट प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो भारत बाहेकको वैकल्पिक रुट खोलिएपछि मुलुकमा उपलब्ध हुने इन्टरनेटको गुणस्तरमा समेत ग्राहकहरूलाई राहत पुग्ने अपेक्षा गरिएको छ व्यावसायिक सुरुवात नै गर्न बाँकी रहेकाले अहिले मूल्यका विषयमा केही भन्न नसकिने टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी गराइन् व्यावसायिक सुरुवात गर्नै बाँकी छ वैद्यले भनिन् सस्तोमा हुने नहुने विषयमा भने अहिले केही भन्न सकिँदैन चिनतर्फको रुट नेपालको लागि वैकल्पिक मार्गका रूपमा आएकाले यसको सकारात्मक प्रभाव पार्ने वैद्यको भनाइ छ नेपालतर्फ धादिङको गल्छीदेखि रसुवासम्म झन्डै नाब्बे किलोमिटर अप्टिकल फाइबर चिनतर्फको अप्टिकल फाइबर को काम चिनले नै गरिसकेको थियो व्यावसायिक सम्झौता भएको तिन महिनामा फागुनको अन्त्यतिर काम सक्ने लक्ष्य राखिएको थियो तर पहिरोले अप्टिकल फाइबरमाथि क्षति पुर्याएकाले ढिलो हुन पुगेको टेलिकमले जनाएको छ टेलिकमका अनुसार केरुङ र रसुवागढीको बिचमा बिछ्याइएको फाइबरमा पहिरोले क्षति पुर्याएको थियो उक्त क्षेत्र र अन्य केही भाग समेत गरी रुटसहित स्तर उन्नति स्तर उन्नति गरेपछि इन्टरनेट चलाउन लागिएको हो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अर्को हफ्ता चिन भ्रमणका लागि आउने भएका छन् चिनिया राष्ट्रपति सी चिङफिङको औपचारिक निमन्त्रणामा उनी चिन भ्रमणमा आउन लागेका हुन् उनी यही नोभेम्बर आठदेखि दससम्म तिन दिन, दिन चीन को राजकीय भ्रमण का लगी बेजिंग चीनी विदेश मंत्रालय का प्रवक्ता लुछांग बिहार बिहान प्रकाशन प्रेस विज्ञप्ति में जनाये उक्त विज्ञप्ति में भेजे सो भ्रमण का क्रम में चीन रमेरिका का राज्य प्रमुख द्विपक्षीय संबंध सुदृढ़ीकरण का विभिन्न क्षेत्रीय रिश्वव्यापी मुद्दा में आवश्यक सलफल और साझा धारणा निर्माण करपेक्षा कर उक्त भ्रमण का विषय में संबोधन कर मुद्दा तथा अन्न आवश्यक सहमति तथा समझौता का बारे में यूरोपाली फुटबल संघ यूएफ को अनुसंधान कमिटी के शुक्रवार मार्सल का भेटरान रक्षक पैट्रिक इब्रामाथि एक खेल को प्रतिबंध तत्काल उन्हीं छानबीन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ इब्रा बिहिबार युरोपा लिग अन्तर्गत समूह आएको भिक्टोरिया डी ग्युमारेसँगको खेल अघि आफ्नो क्लबका एक समर्थकमाथि लाथी हानेपछि रातो काठको दर्शन गर्दै मैदानबाट बाहिरिएका थिए युएफले इब्राले खेल भावना विपरीत कार्य गरेकाले उनीमाथि अनुशासनको कारवाहीका लागि छानबिन सुरु गरिएको बताएको छ खेलमा रातो काठको दर्शनपछि दर्शन, दर्शन गरेपछि खेलाडीले स्वतो अर्को गेम खेल्न गुमाउनेछ अनुशासन कमिटीको नोभेम्बर दसमा बस्ने अर्को बैठकले उनीमाथि कारवाहीका बारेमा अन्तिम निर्णय लिनेछ युएफएले जारी गरेको विज्ञप्तिमा बिगे, भनिएको छ युएफले समर्थकहरूले अराजक व्यवहार गरेको भन्दै दुवै क्लबमाथि जरिवानाको सजाय सुनाएको छ तर जरिवाना रकमका बारे केही खुलाइएको छैन मार्सेलले पनि इब्रामाथि छानबिन गर्ने जनाएको छ समर्थकहरूले जस्तो व्यवहार गरे पनि व्यावसायिक खेलाडीले आफ्नो रिसलाई नियन्त्रणमा लिनुपर्छ मार्सेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ जारी सिजन क्षमताअनुसार प्रदर्शन गर्न नसकेका इब्रालय समर्थकको एक होलमा गिज्याइएको थियो <स्थाँगा> हौस् त आजलाई न्युज सन्डेको समयसीमा सकिएको छ सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण श्रोताहरूलाई विशेष विशेष धन्यवाद दिदै प्रविधि क्षेत्रमा मलाई साथ दिनुभयो प्राविधिक मित्र नवराज बुढा नवीन उदासीलाई पनि विशेष विशेष धन्यवाद दिँदै समाचार कक्षका सम्पूर्ण सहयात्रीहरूसँगै म कमल केसी पनि छुट्टिन्छु गाउँ समाज र दुनियाँ परिवर्तनको आवाज रेडियो नवीन संसार सुन्दै गर्नुहोला नमस्कार